नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न फिल्म स्टेसनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति संवेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वको शुक्रबारको श्रृङ्खलामा हामी केही सातादेखि राजन मुकारनको उपन्यास दमिनी वीरको वाचन सुनिरहेका छौँ आज पनि दमिनी वीरको पाँचौ श्रृङ्खला लिएर हामी आइपुगेका छौँ दमिनी वीरबारे लेखक राजन मुकारङ लेख्नुहुन्छ आभारित छु मेरा पात्रहरूप्रति सबैले आफ्ना दुःखहरू आफ्नै मेहनतले भोगे र मलाई लेख्न बाध्य पारे अनि बन्यो दमिनी ती दुःखहरूलाई काल्पनिक बनाउने दुस्साहस ममा पलाएन म त्यसो गर्न मन पराउँदिनँ पनि भन्नु छ म नायक बाद लेख्दिनँ ना। चरित्रहरू मेरा ऊर्जा हुन् चरित्रहरूलाई नै आख्यानमा बुन्ने कोसिस हुन्छ मेरो अझ भन्नु छ मेरा यी सबै पात्र चरित्रहरू यथार्थ हुन् मेरै वर्तमान समयका साक्षीहरू हुन् केही नामहरूलाई मात्रै फेरिदिएको छु राजन मुकारुङको उपन्यास दमिनी बीरको पाँचौ श्रृङ्खला अब वाचन सुरु हुन्छ पृष्ठ पञ्चानबीबाट आइयानी गोठाला दाइले गोठैमा सार्यो आइयानी लैलै पुऱ्यायो लामाखु लैलै पुरायो लामाखु आइयानी खान लाउन दौलतै भयो आइयानी लैलै गाउँदा गाउँदै देवमान बुडाले खुक्क खोके थु गरे एक लाफ रु खकार चुलो आगी खस्यो भने त्यसको बाउको लाद्रो पनि कति आउँछ हौ होइन के गर्छौ है पारुमाले हातको कुचो छाडिदिन् भनिन् चुल्हामा परेको बा आइहालो के गर्नु त बुडाले तोस्रोमा पोय लगाए एकचोटि मजाले बट्नेसो बटारे भने अब नकराउ यस्तै हो दिनले जाजा रातले आइजा आइज भन्दै ल्याएपछि पारुमाले झुम्रो कपडाले खकार पुछिन् चुलो अघि घुँडा नमस्ते गरिन् भनिन् साकु दिमा दिवा च्याउ क्षेमायुङ नाइ बुढ़ा के अगिकी गीत लगना था खै दिए मखू लई लई खै दिए मतान गिटार बजा आवाज आने ई बेला थालो हाई ते को ड्यांग्रो बुढ़ा फिर बट्नेसो बटारे भेटोले भाका टिप्द्दन आशिक बनाया आशिक बनाया आशिक बनाया अपने गिटारसँगै चर्को चर्को आवाजमा गाउन थाल्यो मतानबाट बुडाले तोस्रोलाई भुइँमा त्यत्तिकै छोडिदिए गोजीबाट पाती भिडी जिके, अगुल्टो ताने बिँडी सल्काए फस्फसी ताने भने यही ढ्याङ्रोले बिगार्ने वो, जान हो ऊ दाजुकै बाटो नामदिङ जन्मदा खोरका भालीहरू दर्जनौ काटिए सुरुवाको झोल बन्यो जुवानो मसला नभएको होइन स्वाँपका दानाहरू जाँडमै जानिए गर्ने जति सपथोक गरेकै हो खोइ के भएको हो दिनसम्म पारुमाको दुध नै पग्दैन केराको हरियो पातमा राखेर खेलाउँदै हुर्काइन् स्वयङमा शान्तिकी आमाको दुध खाएर बाँच्यो नाम्दै जगरमानले जोखनामा भनेजै भयो छ महिनाको हुँदै थियो पास्नीको तयारी गर्दा गर्दै स्वयंमा बोजूको चोला उठ्यो अपरझटको बिमारीले पारुमाको महिनावारी पनि बन्द भयो अर्को सालको कोजाग्रत पूर्णेको रात जगरमानले पनि यस धरतीबाट बिदा लिए रक्सी लागेको थियो पार्याङबाट लडिजरेर ठ्याक्के चौध वर्षपछि खुले पारुमाको महिनावारी अक्षमै भयो बिर्सिसकेको पो पूरापुर तीन महीना नित्य चलो फेरी रोको गर्व पो बसे सुरू शुरू लाली जस्तो भो भन्न कस्तो कस्तो फे हर्क थी कोख भर क्यारे जन्मो कांचो छोरो दितेन नाम राखिदिए हर हर्कैले मानले, लाउरी बनाउने खुला इच्छा छ देवमानको ए हुन् देऊ नै अघिल्लो जुनिकै कर्मको फलो भोगी खाओस् भनिन् पारुमारी भनेर कहाँ हुन्छ बुडाले बिँढीमा आगो मारे बाकी खिली कानमा सिउरिए भने कुद्नु छाडेर ओहो जाम जाम रेलैमा एक्कासी बाहिरबाट ढोका खोलियो अङ्गालो मारेरै नामदिङ र अयैव यादवले प्रवेश गरे अयैवको हातमा उज्यालो बलिरहेको टर्च थियो तुरुन्तै निभायो दुवै मातेका थिए हल्लिँदै थिए त नेताहरूको विरोध गरिहालेको सुरुमा मिलिहाल्यो कि दाजु सो सबकुछ गरिलियो अँ त्यसले आउँदो चुनावमा हारिहाल्छ भन्यो अहेवली हे सरप देवमानले नाम्देङलाई घोसे मुन्टु बारे हेरे आँखाहरू पर्लक्कै पार्यो उनले छुस गरेर चोराउलालाई ओठमा राख्यो नाम्देङले ढुनमुनिँदै बस्यो आमालाई हेऱ्यो यादवलाई तानेर बस भन्यो ताने बस, बस डाक्टर बस यो गाउँको त भगवान होस् भाइ बस तर खोइ यो घरमा कसैले कसैलाई बस भन्दैन यहाँ भावना र सम्मान केही पनि छैन केही पनि छैन यो घरमा यो मान्छे बस्ने घर होइन यो त देउमान जुरुकै उठे बाहिर गइहाले गयो बुढो फिस्सा हाँस्यो रामदेङ त्यसले बाउलाई परेसम्म हेरिपठायो यादवपट्टि फर्कियो मुन्टुवाल आयो भन्यो अह मुला बाउहरूसँग कहिले ठ्याक्न मिलेर छ बुढाहरूको सोच नै सामाग छिरि क्या यसरी कति दिन पुग्छ कति दिन चल्छ अरूमाले भनेन् तेरो बाउ चाहिँ यो उमेरमा पुन घोटिएको घोटिए गर्छ रातो दिन काममा आङ्दिमाको उस्तै मर्याद त्यही छ अब त तेरो छोरा नै जिम्मा लाइस् तँ चाहिँ रल्लिएर मात्रै हिँड्छस् यसो केही सघाए कति अलुङ्गो हुन्थ्यो लुभो आमा तिम्रो छोराले पनि कम दुःख गरेको छैन कम गरेको छ गड्याम्मा गरेर ढोका बज्यो खुल्यो भाङ्गै नाकका पोरा फुँफाँ पार्दै पछि आङ्दिमा सरी म्याडम नमस्ते आज त डाक्टरले नै खाऊ भनेर भो नाम्दिङले हातै जोड्यो लत्रकै भयो त्यसको मुन्टो दायाँ हातको बुढी र चोराउलालाई चिम्टा जस्तो बनायो भन्यो यसो अलिअलि सम्झा है नानी ना भनिन् पारुमाले उनी पनि गइन् लोग्ने गएकै बाटो तब म गइहाल्छु दाजु उठ्यो अहैव बस डाक्टर बस अयवलाई तान्न खोज्यो नान्देङले सकेन भन्यो अरे तँ त मेरो भगवान् होस् या बचाइस् त मलाई बस होइन दाजु म गइहाल्छु हँ भन्यो अयवले टर्च पाल्यो भन्यो हाङदिमालाई ल दिदी गइहालेँ म बस् यार मुन्टो हल्ला आयो उठायो नाम्देङले देख्यो हाङदिमा उसरी नै फाँफाँ गर्दै थिएँ लडखडाउँदै उठ्न खोज्दै थियो नाम्देङ चुप लागेर बस्छस् कि नाम्देङलाई ठेलेरै बसा आङ्दिमाले भनी अहेवालाई राम्रोसँग जाओ है भाइ हस् दिदी गयो अहेव यो घर त घर भए पो मान्छे बस्ने भए पो मान्छेले बास पाउँछ कराइस् त आङ्दिमाले मुखै थुनिदी नाम्देङको छोड आङ्गदिमाको हात झड्काएर उठ्यो नाम्देङ टोका बाहिर हेऱ्यो त्यसले भन्यो पखाइ डाक्टर म पनि जान्छु साँच्ची चा। खोजिस् त नाम्देङको कपालमै लुसी आङ्दिमाले झाँगल जुङ्गल पारिदिदी त्यसको मुन्टो भित्तैमा उत्याइदिए नाम्देङलाई भनी कति दुःख दिन्छस् कति सताउँछस् सरी नानी लत्रकै पऱ्यो नाम्देङ छचक्कै भुइँ बस्यो भुइँमा खै के भयो रुन पो थाल्यो था लुभो आँसु पुसिदिए हङ्दिमाले सोधि भात खाएँ खान्न सुत्छु उठ्न खोज्यो नाम्देङ हात दिए आङ दिमाले उठ्यो लरबराउँदै हिँड्यो झन्डै ढुन्मुनियो बढी नै लागेछ आज काँधी थापी आङ दिमाले कोठामा मरितरी बत्तीबाली स्विस थिचेर कसो कसो नाम्देङकै खुट्टोमा अल्झियो आफू पो लडियो छ्यानमा उही माथि घोप्टो पऱ्यो नाम्देङ अताली आंग्दी में उकुश मुकुश भई उठ्य तरंग सास पड़ो मुठु को धड़कन बुरुक बुरुक भो शरीर काप्यो नशा सब थरथर आए तातो उच्छ्वास फैलिए उस एक प्रकार को मधुर बासना गोलि तहीं उक्रांत भाई आंगदी में झंडे आवेश में आई मनई तो हो झंडे जाग्यो अपरिचित तर मीठो अभिप्सा ओठ में ओठ चोड़ जो पूरे समर्पित भैदिं जस्तो चल्यास्य भो ते लाहरे जर्खर आउँदो थर र काँपी आँखा खोली उस्तै क्रूर अनि अनि त पलमै मऱ्यो अभिपीषित राण खैछोड पन्छै नाम्देङलाई उतापट्टि डङलङै भयो नाम्देङ सम्हाली आङ्दीमा गनगनाई के के घिच्छ र घुर्न थालिसकेको थियो नाम्देङ सिधा पारेर सुताइदिई सिरक उडाइदिएर भागी आफ्नै कोठातिर मनभरि हुरी चलिरहेको थियो थामिले छाड थिएन आइ गोठको भैँसी गराउन थाल्यो फेरि उल्ट्यो कि क्या हो देउमा लिटाउको कनाए भने नहुने बेला त केही पनि पो काम लाग्दैन डुवा गोरु करायो गुरु पो खुस्क्यो कि पर मैले अगुल्टो झुकिन् दितिनलाई दिइन् भनिन् जाजा नानी अनरङ्ग गरेर एक्कासी डोका खुल्यो एक झोक्का तातो हावा भातैभित्र पस्यो देमा बाहिर त कसरी उज्यालो आङ्दीमा आत्ता लि आगो लाग्यो कि क्या हो के भन्छ यो केटी जुरुक्कै उठे देवमान भने यो केटाको त भर हुँदैन है देवमान बाहिर दौडिए तिथेन पनि दौडियो सँगसँगै पछ्याए पारुमा हाङ्दिमा रिदुमले आगो लागो आगो लागो देवमान आँगनमा ओहोर दोहोर गर्न थाले जोड जोडले गराए गुहार गुहार सुई सुई तिथेनले जोड जोडले सुसेल्यो हुर्ती बल्दै थियो मतानको छानो देमा हाउ अतालियो र पारुमालाई अङ्गाली फुपू रिदुमले हाङदिमाको हात समाथ्यो रोगो रोगो रोगो पारुमाले हाङ्दिमालाई थम्थमाइन् प्रार्थना गरिन् यस सुम्नीमा पारुहाङ झाराके मिसाङ च्याउ रखे गर रखे गर ए के भयो पल्लो माथिल्लो ढिर्भाटा भाछ आयो आगो लाग्यो आगो लाग्यो उसरी नै ओहर दोहोर गर्दै थिए देवमान भने ए जेठा आऊ न सुई सुईदिथेनले सुसेलेको सुसेले गरिरह्यो आगो लाग्यो आगो लाग्यो मान्छेहरू कराउँदै हाल्न थाले नाम्देङ ए नाम्देङ पारुमा कराइन् नाम्देङ बिउ जियो तातो रापले सेक्दै रहेछ डरबराउँदै उठ्यो बाहर निस्कान खोज्य डोका टाउको ठोक्यड़ो एक तिलमिला फेरी बल कर बाहर निस्क्यो चटट्ट चट्ट डैम डैम डटक्क डैम वातावरण कोलाहाल बरियो मतान को पूर्वपट्टी को धुरीवा आगो का लपका मत जो ये हाहार हो बढ़ थालों गांव में दौले कान्छो हातमा कुटो बोकेर आइपुग्यो कोदालोसहित ढुन्बुनाउँदै आएर हामी मैला दिवाङको हातमा बञ्चहरू थियो कान्छीमायाले स्याउली हम्काउँदै थिए सुकेका झाँगाहरू थिए जयकुमारसँग लक्षीले आउँदा आउँदै एक बेल पानी ल्याएकी रहेछ देवगणले खोसिहाल्यो फाल्यो बाल्टीसँगै आगोमा हात आत हातमा बाल्टी झुन्ड्याएर वालवाल तिहेर्दै थियो अरियाङ खोस्यो फेरि देवगणले फाल्यो एक फोहोरा पानी आगोमा ज्वाइँ गर्यो फेरि हुरहुरियो आगो तेल जस्तो पो भयो त्यो त ए पानी ल्याउन पानी छिटो करायो धौले कान्छो माटोले पनि हान है जयकुमारले भुइँ कोस्रिन थाले कोदालो ल्याउ कोदालो रामे माईला माइला डिलमाथि चढे सामान आई सामान के के छ पूर्ण डोठेल कराए तब पो बुरुकै उफ्रिएर पस्यो दिदेन उफ्रियो दिभाङ पनि गरगना पनि छ कि माथिल्लो तलामा बाकस छ कराइङ दिमा लुलु त्यहाँ गइहाल हरियाङ करायो उफ्रिएरै पस्यो सोमकुमार बक्का बक्की सामान फालिन थाले बाहिर आगोसँग आत्तिएर हुँदैन है होसले काम गर्नुपर्छ भने रामे माइलाले घारोले मात्रै भेट्छ है जयकुमारले माथिल्लो गराबाट माटो फाल्न थाले लक्षी र कान्छी माएरे बाल्टी र बोलबाट पानी ओसारे रामी माइलाले लामो घाँडोले आगोमाथि निरन्तर हिर्काइरहे देवगणले पानी फालेको फाले गर्यो बिरमान माइला देवाहरू आइपुगेका सधैँ आगो मत्थर हुँदै आयो अन्न छ कि कोही करायो कागजपत्र नि थपे रामे माइलाले अक्क न बक्क भएर अहिलेसम्म एकरो भइरहेको थियो नाम्देङ कागजपत्र भनेपछि जसँग भयो अत्ता लियो भित्रजना लर्खनाउँदै ढोकातिर दौड्यो नाम्देङ त सक्दैनस् नजा हकारिन पारुनाले यति नै बेला एक लपका आगो नाम्देङको टाउको भरि झऱ्यो ऊ बुरुकै उफ्रियो ऊ तानो पछारियो पापा रिदुम कहाँ लियो अर्को लपका उसका अनुहारभरि झऱ्यो यस्तरी पोल्यो कि छेणभङ्गुरमै निष्क्रिय भयो ऊ पानी खनायो कि कसैले घिसार्यो र सुतायो कि पूर्ण चेतमा आउँदा हाङदिमाले चिप्लो ऱ्याललिदिँदै थिए बिस्तारै सासले फुक्दै थिए नाम्देङको अनुहारमा कचोरामा केही लिएर टुसुक्क के बसेकी थिए लच्छी अया भन्यो नाम्देङले अब सन्चो हुन्छ घिउकुमारी दल्दिएको भनी हाङ्दिमाले धन्नले काका लच्छी त्यत्तिकै टोलाए उतापट्टि फर्केर एक सबको मजेत्रोले आँखा फुछी त्यसले भनी अबदेखि रक्सी नखानु काका हिजो कान्छीमारी भन्दै थियो गाउँमा त तपाईँलाई रक्सीमाइला पो भन्छ अरे म त मरिगई अहिबलिएर आइपुग्यो दिदीन मलमपट्टि गरियो यति हुनालाई अस्तिदेखि नै फुर फुरफुर गर्दै रहेछ यो अङ्ग अनि देवमानले तँलाई चाहिँ यही बेला भोजपुर किन जानुपर्ने नि कान्छोलाई सोधिहालेँ आङ्गेमाले चामल लिन नि फुबु के भन्छ के गर्नु त फुबु आफू आइमुइ परिएन कान्छोले हेऱ्यो लच्छीलाई भन्यो देवाहाङ्गको खाने होइन म भोजपुरबाटै बोकी खान्छु बेसा त्यसो नगर्नु कान्छ रिसका आफू बुद्धिका अर्का मिली खानुपर्छ त्यही त भनेको यो मुरदारलाई लागे पो हेरी लक्षीले देखी कांचो ईख को आगोले बल्द थी हुहुर्ती थी डड़ेलो रई भस्म होरानी खस्ते थे आंखा को रापी एकपल्टए न भै त नोल तेरे बोलने कामें खैख लक्षी शोबित को कपाली खसना झुसिलकीक्टका जारी दिए रामे महिलाले पाँच पुला खर दिने भए दौले कान्छोले गाह्रो लाउने र दस घाना बाँस दिने भयो हरियाङले छ फुला खर दुई दिनको सघाउने गर्ने भयो जयकुमारले दस घाना बाँस र धुरी बलो तीन दिनको पाखुरी पूर्ण डोटेलले पाँच पुला खर तीन दिनको बल र बाता चोया देवगणले पाँच दिन बोक्ने भोहिलो माटो चार इन्चे काठ सोह्र मिटर दिने भयो कान्छीमायाले चार दिन माटो मुस्ने भाइ खुसेले सघाउने भाइ पुरै तिभाङले पुरै सघाउने भए जति दिन लाग्छ जे जे गर्नुपर्छ सोमकुमारले थप्यो चार इन्चे काठ 20 मिटर तीन दिनको बल पनि दिने भयो रत्नाले अप्पु काठ थप्ने भई भनी दुई दिन त बोकुँला माटो माइली तँलाई पो भाग नपर्ने भयो चित्त पो कि कान्छोले आँखाको एक सना खाने लच्छीलाई नखराई काम भैन्जेल सघाउँछु सकेको गर्छु काठ नपुगे मेरोमा पनि छ भनी माइलीले तब नगाउ पहिल्यै छ भरो परोक लागि हार्दिकता खुला र चौडा छाती पहिल्यै छ कमी हुन् मन नभन्दै हप्ता दिनमै सकियो काम नयाँ छानो ओढेर उभियो मतान नयाँ छानोसहितको नयाँ लिपपोतसहितको दिउँसी सकियो काम ढल्यो खोरको बाह्र धार्नीको सुँगुर साँझमा बोलाइयो च्याक्टारे कोपाले मसिना दाउराहरूको तिन तले घर बनाइयो मतानको भुइँतलामा खरले छाइयो जोर थाल बजे काँसका आगोलाई मुन्दुमी भाषामा पुकारे च्याकटारे कोपाले आगो लगाइयो घरमा सोलेभाको पानीले बिजाइयो निभाइयो आगो गरियो मिमान आकाश में बादल लगे उस्तली गर्मी थे अनत तीर्खा भौतारी रेस भे जस्तो शहरी या वा भूत जिंदगी अंभव करने सन्दर्भ थोड़े उमकिए सुंदर र शीतल गांव में जोड़जोड़ जोड़ उत्तेजित होने खोजे जस्त अहो आपूला पूरे समर्पित करदिन सी क्या हो अहो आज दिन यह सुखद सुरुआत अथवा सुखद आरंभ पो हो कि क्या अर्क बांने शैली को खाड़ी दौरा सुराल दौरा में अस्कोट पट्टी बांधे खुकुरी बिरे शीर हल्का रातों से सेतो बुट्टेदार ढाका टोपी चाउरिँदै गएको निधार मजौला नाक अर्थात् लामो पनि होइन न त थेप्छ नै आँखा भने अलि मसिना वा लोती बसेर अलि भित्रै सकेका, गोलाकार अनुहारमा रातो वर्ण अपार उत्साह र जोस गोल्डस्टार जुत्ता भने सुरुवालको तल्लो भागसँग अलि अस्वाभाविक जस्तो बायाँ काकी मुनि भने कुखुरा च्यापिरहेका देवमानले काने झलाइदिँदै दे भने ल भै राख बल्ल बल्ल पाइयो हौ माथि लुङ्गिन नै पुग्नु पर्यो वामा पुन पो पारुमाले अह फुल्दै गरेको छ देउमानले अलि पर घोटो परिरहेको डोको दाया खुट्टाले सारे पारुमाको छेउैमा ल्याए दायाँ हातले उगारे पोथीलाई छोपे बायाँ हातले निधारको पसिना पुछे भने यस्तो बेला कहिको पनि कमी हुन दिनुहुन्न नत्र त जिन्दगीभर पो दग्दी हुन्छ त्यही त पारुमाले झोला खोलिन् भनिन् घिउन पो हो कि हो शान्तिको आमाले दिएको देउमान दुबुमाथि बसे भने साह्रै पिर गर्थ्यो खातिर गर्दैथ्यो बिचरा किन नगरोस् त पारुमाले भनिन् नामदिङ जन्मना साथमा बिमार भएर कस्तो त्यो बुहारी महिना दिनको सुत्केरी मेरो दुध नआएर ना उस्तै नाम्देङले उसकै दुध खाएको छ बिचरा नाम्देङको मायाले दुई दुई महिना घर नगई माइतै बसेको यसलाई आफ्नै छोरा ठान्छ साह्रै पो खातिर गर्दै दे देव थियो देवमानले हेरी नाम्देङलाई आँखा जुधी बाउ छोराका पिच्चुके देवमानले भुइँमा भने निको भएपछि भेट्न आओस् भन्दै थियो आमैमै निकै पो रहेछ त पारुमाले घिउ हेरेर भनिन् हेर दुधको माया अहो मातृत्व बात्सल्यको एक सागर व्याप्तिमा चुर्लोमै डुब्यो नाम्देङ सोच्यो यसरी हारेर कसरी हुन्छ जित्नु पो पर्छ र उपरान्त केही भन्ने जाग्यो मनमा भोलिपल्ट बिहानै आयो धौले कान्छो राजाले छोडो अरे त काका भन्यो कान्छोले छोडो त अब के हुन्छ खै उत्तर थिएन नाम्देनसँग फेरि बर्खा लाग्यो फेरि माटो खन्ने काम रोकियो फेरि सुरु भयो उही पर्के काम लगातार तिन महिना उसरी नै ढाक्यो गाउँ कोहिरोले उसरी नै पऱ्यो झरी उसरी नै हिलामे भयो उसरी नै सबै सबै भएर खोले आकाश प्रकृतिले आफूलाई कति पनि विचलित गराएन कति पनि नियमे छैन उसले मान्छेले जस्तो एक दुई तिन चार पाँच छ सात आठ नौ दस एघार बाह्र तेह्र ह्या मुला खै छोट गर्छु अया मरे लामटै दुख्यो कम्तीमा पच्चिस हान्नुपर्छ भाइ पन्ध्रै हान्दैनस् कसरी हुन्छ बेलुका हेर्न बिस दिन्छु, इ मूला, अहिले चाहिँ तेरो टाउकोमा जाँत झुन्डाएको छ र रातभर सुद्धा जिउ अररिन्छ नि त खुत्तियो गर्नेले जति बेला पनि गर्छ हेर म गर्छु गन खुत्त्या ना नखुत्या ना नामदेङ पूर्णत ल्याउज्यो टाउको केही भारी भए चाहिँ भयो उसले झ्याल खोलेर रह रह बाहिर हेऱ्यो बिहान साँच्चैको सुक थियो माथि टेम्के डाँडामा थोरै बादल कपास जस्तै देखिन्थ्यो निर्वाधा जिन्दगीको जस्तै बादलको थुङ्गा आकार आकारमा बद्लिँदै थियो कोही चिया नाम्देङ पूर्व फर्कियो ट्रेमा चियाको गिलास लिएर हाङदिमा उभिएकी थिए आँखा चिम्लोकी उठ्छस् गिजाइ हङदिमाले नाम्देङ उठ्यो यी खोत्याइस बाहिरबाट दिदेनको आवाज आयो नानी हाङ्दिमाले झ्याल बाहिर हेरी हापारी दिदेनलाई तेरो मुख चेत्नुपर्छ सरी नाना अब हेभिङ गर्ने थाल दिवाङ पखाई त आङ्दिमा फेरि कराई तिमीहरूको मुख नै आङ्दीमा फर्कि टेबलको पल्लो छेउमा लडिरहेको छ खोकुरी चुरोटको भट्टा नाम्देङ चुरोट ताना लम्कियो तर भेट्टा आएन भन्यो आङ्दिमालाई एकाली दिएले के भनिस हाङदिमाले चुरोटको बट्टा टिपी भनी फेरि भन् त लिएन नाम्देङले हात थाप्यो अघि के भनेको फेरि भन त के नाम्देङ खाटबाट ओर्लियो त्यसले हाङ्दिमाको दुवै गाला चिमट्यो भन्यो तँलाई गोरी राम्री भन्नु त काली नचल हाङदिमा रातो न पिरो भई उसले हतार हतार चुरोट दिई फरक्क फर्केर गई ढोकामा पुगेर जिब्रो ल्याब्राउँथे भनी तँ चाहिँ पहेँलो हर्दी मुस्सुक्क मुस्कुरा आयो नाम्देङ त्यसले चुरोट सल्कायो जोड जोडले दुई हरफ तान्यो फु गरेर धुवालाई बाहिर फाल्यो कोठैभरि धुवा फैलियो चियाको गिलास टिपेर स्वरूप स्वरूप पार्यो खाटकै एक छेउमा खुट्टा भुइँतिर झुन्ड्याएर बस्यो कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन राजन मुकारुङको उपन्यास दमिनी भीरको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला उज्यालो 90 कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ श्रुति सम्वेक सुनिरहनु भएको छ श्रुति संवेग में हमी राजन मुकारुन को उन्यास दमिनीवीर को वाचन सुनी रहा अब इसको बाकी अंश वाचन सुन ष्टबाट सिधा उँभो गोलो उडिरहेको चुरोटको धुवा गिलासबाट आफ्नै अनुहार छेउ भएर उसरी नै उँभो उडिरहेको चियाको बाफ अह जीवनको उन्मुक्त आवास ठान्यो मुक्तिकै खोजीमा काठमाडौँ खाल्डोबाट बाहिरिएको थियो ऊ नाम्देङले खोठाको चारीतिर हेऱ्यो केही नपुग अवश्य छ यो चौघेराभित्र यहाँ केही दुःखद सपनाहरूको मृत्यु पहिले भइसकेको छ तमतयार छ शून्यताको हाँक अझ हाँकिरहन यहाँ नाम्देङ उठ्यो अलिकता विचलित मन अलिकता अभाञ्छित मन अलिकता मृत्युञ्जय मन मनक मलामी ऊ अज उद्वेलित भले खाटमुनी सुटकेस तानेर खोलो पत्रे पत्र जिक्यो फोटो एल्बम रंबा को हेन थालों पलटा तस्वीर टक्क अड़ीए नादेंग का आंखा अड़िए ढुंगी गारोह को भित्तो भित्तोमुनि सयपत्री और गोदावरी ढकमक्क रातो चोली फुलबुट्टे कालो लुङ्गी दुई चुल्टो बाँधेकी सेतो रिबिनले गहुँ गोरी सयपत्री फुलको थुङ्गो समाएर फुलबारीमा टुक्रुको बसेकी छिरम्बा त्यस्तै चौध पन्ध्र वर्ष कि कुनै कसमस छैन अनुहारमा छैन चन्द्रकारको आँखी भाउँ छैन चिटिक्क लिपस्टिक र त झनै राम्री छिरम्बा तिन देख्दिनँ नि ना सोध्यो नामदेनीले कुद्नु गएको छ डिम्मा र दुध त नसाचिदे है आमा छै पोरपान कुद्नुमै फिल भयो यसपाल त केटाको अन्तिम लास्ट हो केही सम्झे चाहिँ गरिदेऊ मानले दे। अरू औँलाका आँखाहरूलाई दाया हातको बुढीऔँलाले थिच्दै गर्ने नौपल्टसम्म भने अब त नौ दिन मात्रै छ हिँड्ने दिन खै के दिनु र पारुमाले भाँडोको हात चलाइन् ढकनीले छोपिन् पनि उसलाई ढकनीमाथि नै राखिन् भनिन् वामा पुन ओथारो बसिगयो मैती पुन मुठिकै भइगयो पर्दैन हौ लाउरी भन्दा भन्दै पढाइ मात्रै छुट्टा आयो खुरुखुरु पढोस् अब भन्यो नामदेनीले पढेर पनि हुनेवाला केही छैन देवमानले करिलो गरी पस्यौटा कसै भने जा जहाँ पनि आफ्नो मान्छे चाहिने नभए जागिर पाउने होइन देशी नै भरलाग्दो हुन्छ हुन्छ नि पापा अब त अवस्था अवस्था पनि फरक भइसक्यो आफ्नो ज्ञानअनुसारको अवसर पाउने दिन आइसक्यो लुन पत्याउँ देवमानले आफै न लोपारे लोपारे अझ अर्को विश्वास लोपारे व्यवस्थालाई भने बौद्ध लाउँदा पनि यसै भन्थ्यो नापो केही त्यही र त यत्रो लड़ाई भएको नि देवा भनी हाङ्दिमाले ऊ अर्कोले थपो है फेरि थपेको होइन देवा कुरा नै यही हो आठ दिनपछि बिहान सबेरै बारीको डिलबाट डालोभरि फुल टिपेर ल्याइ हाङ्दिमाले गाँसीमाला काँसी अङ्खोरामा लगाई चोखो पानी फूलको गुच्छा र दुबो राखेर बनाई जोरकलस राखी मूल दायाँ बायाँ टपरीमा मुची टिका दुनामा भरि दही बालिदियो आकेको ताकेको पुरा होस् हिँड्दा ठेस नलागोस् नुआउँदा केस नजरोस् शत्रु वैरी परपरै हटोस् लेफ्टिनेन्ट क्याप्टन नै हुनु टिकालाई दिँदै आशिष दिए देउमानले तिथेनलाई अस्कोटको भित्री गोजीबाट हजार हजारका नोटहरू झेके दसवटा सिउरी दिए कानमाथि टोपीमा चेपेर भने फुर्माइसी खर्च नगर्नु पैसालाई चिन्ने हुनु तितेन बाउको खुट्टामा न्युरियो बोबो छुट्ने बेला नडोग्नु भने देउमानले तितेनले आमालाई हेऱ्यो पुलुक्क रसिला भइसकेका थिए पारुमाका आँखा लगाइदिइन् टिका तिनले पनि दिइन् आशिष मन मने तेरो सबै इच्छा पुरा होस् हाङ्दिमाले माला लगाइदिई द्वितीयलाई दही खुवाइदी दुनाबाटै भनी सबै खाइसकै केही दिउँ भए थियो नाम्देङलाई पनि छाम्यो गोजीमा भेटेन केही भन्यो मेरो शुभकामना नै तँलाई काफी छ राम्रो गर्नु गए है भन्यो द्तियनले कलशको पानी हल्चायो पहिले दायाँ पाइलालाई पारेर ढोका बाहिर निस्क्यो धारू नकाटुन् जेल फर्केर नहेर्नु है भने देउमानले वनपालाको मुख नपुगिन् जेल द्वितीयलाई पठाए सबैले आँखा पनि चिम्मा नगरिकन छुइयो नामर्दहरू हातको तोस्रो नै छाडिदिएदेऊ मानले दुबैले काने झलाइ बिरेका पछाडि ढाडमा दुबैले रातो टी सर्ट लागेका दुबईले कालो हाफ प्यान्ट लाएका दुबईका खुट्टामा सेता वरिवर जुत्ता सेतै मोजाले आधा छेपारी छोपेका दुबईका ब्रुसकर्ट कपाल का दुबईको जुम्लेहा जस्ता कलमी गरे जस्ता मानव कुनै पल्टनका सिपाही हुन् तर दुवै हारेर फर्केका जस्ता गोलाइलो अनुहार चमक थिएन दुबईमा चिम्चा आँखा दुबईका निरसिला फुस्रा ओठ दुबैका दिउँसोको दुई बजीतिर तिभाङ र दिइदिन आँगनमा इस्पाल पुन फिल भयो दिन पारुमाले अँ बढी थकित भएर छेउको पिरामा बस्यो त्यो भान के केमा फिल भयो है लो मुत्यो त्यो हो डोकोमै खेर गयो भनेपछि इस्पाल पनि कुद्नुमै तोस्रो टिपेतेऊमानले फेरि त्यत्तिकै छाडिदिए भने गरी नखाने भयो मुला हो अभागी मुलाङहरूको यस्तै हो अब बुढेसकालमै यी म जस्तै बाँसको ठुट्टा ठुङ्गी खाओ टाइम त पुरा गरेकै हो घोडा बराबरै कुद्छ अरू केटाहरू नम्बरमै सकिएन भनु दिवाङले के भयो त अरूतिर पनि छ गरी खाने ठाङ भनिन् बारुमाले कहाँ छ साउदी कानमा सूर्यको भिडी झिके देवमानले भने सक्नु पनि परो नि कुद्नु त सक्छ गरी खानु किन सकिँदैन सबैले सकेको भनुदितेनले फुइस ओठ बिगारी देवमानले हेरि दितेनलाई हारको निन्यारो थियो प्रष्टै त्यसको अनुहारभरि अब अर्को नागरिकता बनाउने अनि जाने नि भनुदितेनले गैस देउमान कुदिपसे मतानमा आए गिटार बोकेर पछारे भुइँमा भने यही ढ्याङ्रुले बिगारेको तकेटोलाई पुरापुर आठ वर्षपछि थाना फर्किआ गाउँमा पुरानो आफ्नो भवन त दुलामे भइसकेको थियो नन्दकुमारको घर छ अन्नपूर्णमा पनि पहिले नेपाल बैङ्कको उपशाखा बस्थ्यो त्यही घरमा बस्यो थाना भाडामा लगत्ते रेडकसले फर्काइहाल्यो टेलिफोन अनि लाग्न थाल्यो कोहीँचो टेलिफोनमा अब त मेरो पालो पालोभाइ पूर्ण डोटेल अघि छ रे सँगसँगै थिएन उनकी श्रीमती उर्मिला कुमारलाई भ्याइसक्नु थिएन फोन डायल गर्नुभयो गरिहाल्यो लाग्यो उता ल ला बोल्नुहोस् रिसिभर दियो पूर्ण डोटेललाई धेरै वर्षपछि छोरोसँग बोल्नुपर्ने रिसिभर समाउँदा समाउँदै थरथराइसकेका थिए पूर्ण डोटेल मुटुको ढुकढुकी बढिसकेको थियो घाँटीको नसा बुरुक बुरुक गर्दै थियो अघि नै उनका आँखा सिम भइसकेका थिए हेलो भन्दा भन्दै साक्क गरिहाल्यो उनले पहिले तैँ बोलाइ श्रीमतीलाई रिसिभर दिइहाले पुनः डोटेलले हेलो बाबु सञ्चय छ सानी हिक्क भयालिन उर्मिला पिलीली आँसु बगायन् तिमीले गला अड्क्यो बोल्नै सकिनन् बल्ल बल्ल भेटाएको नरुवा न छोरालाई पुनः डोटेल अघिसरी बोल्नु करेले यति त भने उनले अब शान्ति भयो आइजा तब कृष्णका दुइटै छोराहरू आइपुगे मलेसियाबाट बडीमानका सुटकेसहरू लिएर टन्टनी डोरीले बाँधेका बोकाएर ल्याए तिनीले कृष्णकाकाको शरीरमा पहिलोपल्ट पेन्ट र सर्ट चम्सम आयो कतार गएका चामे दर्जीका छोराहरू फर्किएका यसै बेला किस्ने काका र रातमाटे जेठाभन्दी बसाइँ सरे गाउँबाट तिनका घर जग्गा लिए चामेदर्जीका छोराहरूले तिनका घरका छानाहरूमा चम्कन थाल्यो नयाँ टिम सदरमुकामको जस्तै बिरमान राईको जेठो छोरा इन्डियाको लौरे सपरिवार आयो छुट्टीमा निहाङ आइपुग्यो बहराइनबाट बरिया नै छाँदेर र देवगण सकस परे बिरमान राईको अनुहार पुरै उज्यालो भयो फुसेका कानमा टल्कियो नम्बरी सुन दिबाङको नाडीमा झलक्क भयो एक्टिभ वेस्टर गाडी नोकियाको महँगको सेट पनि बोक्न थाल्यो त्यसले रङ्गीन टेलिभिजन हेर्न थाल्यो घरमा इराधन आयो त्यसपछि रातमाटी एजेठीले फेरिन् झिलमिले लुङ्गी तिनकी बुहारी त झन् झलमलै देखिन् अनि आइपुग्यो निरज आयो छानो हरियो टिनले छायो छानो हरियो टिनले पित्तोमा लाग्यो चुन राख्यो टेलिभिजन काँचुरी फेरि गाउँले आयो नन्द कुमारको सपरिवार गाउँ ढल्दैन ज्यमराज बन्चरू फुत्ते छोड्यो धौल्यो कान्छोले दुइटै पाखुरा पालैपालो दल्यो कालामा पुछु पसिनाको धारो अलि परको केही अग्लो डिस्कोमाथि गयो टुक्रुक्क बस्यो कम्मरमा हात राख्यो आवा बोलाउने भाकाले भाकाको लामो सुस आधा घन्टा भइसक्यो अझै ढलेन रुख हल्का बतास त चल्यो तर उस्तो होइन त्यसको बाउको सास आज चाहिँ चल्दैन बञ्चहरू फालेकै ठाउँ लिएर आयो कान्छो रुखको टुप्पोतिर हेऱ्यो क्रमशः फेततिर हेर्दै झार्यो भन्यो थोरै लच्काइदिए त डल्थ्यो नि पातै हल्लेको छैन के डलोस् भन्यो सोमकुमारले जब्बर रहेछ कति वर्षको भयो होला फाङ हेरि देवगढले पचास त नागेकै होला हो कान्छोको कपालमा लागेको छेसको टिप्यो सोमकुमारले भन्यो धोद्रो होला भनेको त कसै कसपो रहेछ त्यसको साँडे हाम्रो चाहिँ के भएको कान्छीमाले रुखको टुप्पोतिर हेरी भनी बिरको ढुङ्गाले पनि खाइदियो तिन हप्ता ज्याला पनि खामेन अब यसले कति दिन गाल्ने हो सबैको उस्तै हो खुसेल हियरबिन फुकाई फेरि कसिलो पारी भनी कसैले खनेको छैन ना, सम्मैसम्म नाम्दुलुङको त झन् राधी बिरले खाइसक्यो दुई महिना थपी लच्छीले फेरि नाम्दलुङको कुरा कान्छु त्यत्तिकै च्याठियो यो मुरदारलाई चाहिँ के हुँदो रहेछ फेरि लच्छी फर्कि अर्कोपट्टि भो है भो तिमीहरूको त फेरि सुरु भइपो जान्छ थम्थमा आए जयकुमारले खै त बञ्चर उठायो नाम्देङले भन्यो बाजेले रोपेको नातिले पो ढाल्नुपर्ने हो कि लु त हेरौँ तागत कान्छुले ठट्टा गर्यो अग्राटै भो डक्दै डक्दै नै थप्यो देकाणले अघि नै घाउ लगाएको ठाउँमा दस पन्ध्र चोटि मात्रै काटो नामदेखिले फुत्त फाल्यो बन्चर खुइयो गर्यो भन्यो ढुङ्गै बराबर रहेछ आगोको झिल्कै उठ्दैछ फरो छ नि बञ्चरो टिप्यो हरियाङले खामै हेर न कत्रो छ अँगालो भरि पार्न खोजेर रुख नापे भन्यो डबल नै होला अझै ठुलो होला थपे जयकुमारले कतापो ढाल्दैछौ नि अलि तलको बाटोबाट सोधिन् पारुमाले ए छुना त्यता नबस्नु छिटो माथि आउनु करायो सोम कुमार ठट्टा गर्यो बुढी मान्छे के खोजी हिँड्नु भएको नि फेरि घरैमा आइसोन्चोली नबसेर छिटो छुट्यो गरेर नाम्देङको छेउमा आइन् पारुमा थचक्कै बसिन् स्यास्या भइन् उनको घाटी सारङ्गी जस्तै बज्न थालिहाल्यो नरामाइलो लाग्यो नाम्देङलाई तत्कालै गाँजु बुढ्यौलीले पीडा दिन थाल्यो आगोको डाहरूले पोलेज झीर को चि भिम ये किमें शिथिल भो शरीर चलने नए जोर्नी बोजू मैं आइपुग रिदुम नामदेन को अनुहार में डर सर रिदुम ले बोजू को नजिके बसु टुकरुक्का पारुमा काख में तानिम नातिमसिमा थालिं बाल्यकपाल अहो तो मतृस्नेह फेरि पलायो उँधु बग्ने मायाको मूल बग्न थाल्यो गतिवान नदी भइहालु नाम्दिङ आफ्नै आँखाको लयमा बुढु रुख साह्रो पऱ्यो है देमा थचक्क बस्यो देवगढ हेप्थ्यौ नि छिप्पेको रुख पो त देख्यौ भनिन् पारुमाले भरै त्यो नानाले तिन पानी बनाइदिन्थ्यो कि जाँडै कलिलो होला के बनाओस् चालिस पचास चोट हानिसकेपछि रोकियो हरियाङ हार खाएकै सुसेल त्यसले थचक्कै बस्यो भुइँमा कान्छु पाखुरा सुर्किँदै गयो दुबै हत्केलामा थुथु गऱ्यो काट्न थाल्यो फ्वाक हँ फ्वाक हँ हौ साथी हो भुस्सुके पारिहाले छौ है काँधमाथि आरा बकेर आइपुग्यो पूर्ण रुडेल अलि ओह्रालो निर उभिए भने मेसो नै मिलाएन छौ कसरी डल्छ बलले मात्रै हुँदैन हो अलिकति लगाउनुपर्छ अखिल लु न त कान्छोले बन्चरो भुइँमा फाल्यो भन्यो हेरौँ बुढा मान्छेको पाइन् नरिसाउन कान्छा छिप्पेको रुख मेसो नमिरी ढल्दैन कि मिलाउन त बुढा खै त यो मान्छेले त साह्रै पो भने तयार भयो पुनर्डुटेल उनले दुवै हत्केला थुके हत्केला हत्केला रगटे रुखको फेदमा गए बञ्चहरू टिपे एकछिन गमै फेद हेरेर सोधे कता ढाल्ने उ तेता काका रुखदेखि बायाँपट्टिको केही खुला चौरतिर आउँलायो नामदेङले भन्यो त्यता भए जोगिन्थ्यो सकिएला कि गरिहौँ अघि चोट लाग्यो भन्दा ठिक विपरीत उभियो पुनर्डेल उनले रुखलाई दायाँपट्टि पारे झन्डै डेढ फिटमाथि पहिलो चोट लगाए र निरन्तर काट्न थाले अहि ठ्याक ठ्याक बुढाले नयाँ मेसो सुरु गर्यो लाग्ने भो दिनैभरि भन्यो सोमकुमारले सक्ने भयो आजको दिन थप्यो देवगणले चुपलाग हेरौँ न बुढाको दुबईलाई आँखा सन्कायो हरिहाङले बोजू कति बेला ढल्छ रिदुमले सोल्यो हेर्दै जान बारुमाले भनिन् यही नाथे रुख ढाल्न पनि यति साह्रो छ कसरी सत्ता ढाल्छ है साथी हो भन्यो नामदेङले सुरु भयो है नेताजीको खिस्सा हाँस्यो कान्छु भन्यो चिन्ता लिनु पर्दैन काका चुनाव भए सबैले नयाँ पार्टीलाई नै दिन्छ चुनावै होला जस्तो लाग्दैन र पो भन्यो देवगणले किन हुँदैन जसरी नै हुन्छ भन्यो नामदेङले रेडियो त मधेसीहरूले दिँदैन भन्छ नि दाजु भन्यो सोमकुमारले एफएममा सुनेको होला लगाइराखेको छाप्रे टोपी फुकाले नामदेङले भित्रपट्टिको भाग उल्टाएर टोपीले नै अनुहारको पसिना पुछ्यो भन्यो मधेसीहरू नै हो वर्षौंदेखि हेपिएको उनीहरूलाई नै चाहिएको छ संविधान सभा र संहिता जसरी पनि हुन्छ चुनाव इन्डियाले उचालेको भन्छ नि काका साँच्चै हो त कान्छोरी उत्तर खोज्यो नाम्देङबाट नचाहेको ना कुरा भन्यो नाम्देङले बस्यो छेउको पातलो ढुङ्गोमाथि भन्यो उनीहरू नै रातो दिन मिचिन्छ इन्डियनहरूबाटै कुटिन्छ ठगिन्छ लुटिन्छ उनीहरू नै ये हेपिएको छ उनीहरू नै रातो दिन सिमानाको बारे झगडा गर्छ इन्डियनहरूसँगै उनीहरूलाई नै कसरी उचाल्छ भारतले देशको सिमाना जोगाउनु उनीहरूले जति कसले लडेको छ चा। साँच्ची सन्देशी गाउँमा कस्तो भयो काका सोधि लच्छीले नामदालुङसम्मले ठुलो सहयोग गरो नाम्देङले टोपी मिलायो भन्यो वडा कमिटी युवा दस्ता महिला कमिटी र मोर्चा नै पुरा भयो हो नि है काका मलाई त त्यताको मान्छेको भरै लाग्दैन भने लच्छीले थपी यत्रो वर्ख हलचलै नभएकोहरू सबै नन्देको क्षमसाहरू सङ्कै मान्नु पर्दैन भाइ सबै नयाँ पार्टीमै लाग्छ भन्यो हरिहाङले एकपल्ट आकाशतिर रह हेऱ्यो रह खुला आकाश थियो भन्यो खुल्लाम खुल्ला छ नि पुरानोलाई दिनुपर्ने के छ र पहिले देखे हो खै के नापो कड्ड चर्याक्क गरेर रुख बज्यो ए बुढा मान्छे ढल्न आँट्यो हेर्दै गर्नु करायो दौले कान्छो देख्यौ पाको भनेको पाको पारुमाले भनेन् ठुलो रुख पो त गाँठी सजिलै कहाँ ढल्छ नआत्यो न एकछिन ढार्चो जाए पूर्ण रुटेलले हातैले दलेर निधारको पसिन पुछे फेरि उसरी नै काट्न थाले निरन्तर ऐ्याक ऐँ ठ्याक निकै बेरपछि चटट्ट छुवाइक गडड्ड ड्याम गरेर खुला चरमा ढल्यो कुनै अप्रियताले छोपिराखेको थियो भने वरिपरिको अँध्यारो एकाएक छ्याङ्गै भयो अघिसम्मको सियाल हटेर सबैको निधारभरि घाम टप्कियो मधुरतम गाइरहेको ताँभे ढुकुरको आवाज बन्द भयो सेपिलो छायाँबाट मुक्त भए ससाना बिरुवाहरू त्यहीँ खुल्यो विश्वास त्यहीँ फुल्यो आशा त्यहीँ खुला भयो धरती त्यहीँ फैलियो नयाँ आकाश नामदेले आकाशतिर हेऱ्यो माथि आकाशमा काभा खाँदै उठ्दै थियो एउटा चीम त्यसैलाई पछि खेद्दै थियो जीवी रुख डल्यो रुख डल्यो रिदुम दगुर्यो तेर्छै तेर्स्यो ए नानी लड्छ छ है अकालीन तारुमा फुपू रुख डल्यो रिदुम बेजोडले दगुर्यो कराउँदै फुपू रुख डल्यो फुपू रुख डल्यो काठमाडौँ बसी खाएको के के नै भयो गयो फुपूलाई सुनाउन सुक्दै गरेको कलिझार थियो छोरमा पुरुखकै उखालिन् पारुमाले भनिन् कसरी ज्यामिएको फुपूलाई त सानो कुरा पनि सुनाइहाल्नुपर्छ यसले केटाकेटी मुलाङलाई माया त रहेछ बोजु, बोजू बारुमाकै छेउनेर आए बस्यो तौले कान्छो हाइस गरेर हाई काट्यो निकै लामो यताउता गरेर लच्छीलाई हेऱ्यो निकै पर रहेछन् लच्छीहरू भन्यो मेरो यो माइलीले पो ख्याल नगर्ने हो कि नकराई मोरा बारुमाले सुकेको बुकी उख्रिन् यसपल्ट भनिन् दुःख भोगेको आइमाई हो माइली आइमाईको मन पो पग्लिहाल्छ मायामा लागिहाल्छ खै के हो के हो मन खोल्दा हो लाग्छ कान्छोले आकाशतिर हेऱ्यो घामलाई छोप्न छोप्न खोज्दै एक ठुङ्गा बादल बढारिँदै थियो फेरि हेऱ्यो एकपल्ट लच्छीलाई भन्यो सौतिनी मन हो अलि बढी आफ्नैलाई दिउँ गरौँ पो हुन्छ कि लु यस्तो सोचिस भने बियो गर्नु त के त्यसको छेउ पर्नु पनि सक्दैनस् भनिन् पारुमाले थपिन् सबै थोकको दुःख फुपुरुख ढल्यो रिदिमको आवाज सुनियो ऊ हेर न कस्तो खातिर गर्छ भनिन् पारुमाले पिरलिएका छिरलिएका एक एकमुठा पारिन् भनिन् त्यसको आमाको एक र तिन आश्रो छैन पुपुकै मायामा बुलो असाध्यै भाउजू लाम्टाकै दुध चुसाको जस्तै रामी महिलाले केही समझे, भने अस्ति अञ्चल राणामा अन्तरिले के, के गरिदिएछ कुनि झण्डैले मरेको कान्छीले त्यसको बाउलाई त डिम्किन दिँदैन भनिन् पारुमाले श्रुति सम्वेगमा यतिन्जेल तपाईँ राजन मुकारुनको उपन्यास दमिनीवीरको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ तपाईँका कार्यक्रमबारे सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्ट बक्स नम्बर छ चार इमेलका लागि श्रुति एट युएनएन डट कम अर्को साता राजन मुकारुनको दमिनीवीर उपन्यासको छैठौँ श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अक्षुत कि मेरो बुलबुल विदा चाहन्छौ शुभरात्रि